यो बाह्र गते बाह्र बजेपछि सुस एमबिसी आउँछ होइन त्यसमा चाहिँ उनीहरू आउने स्विस एमबिसी बोलाएर आउँथ्यो तपाईँहरूले बोलाएर आउने होइन सकेसम्म एमओ गर्ने कि भन्ने हिसाबले गर्नु लाग्छ उसले चाहिँ अब तपाईँहरूको चाहिँ कार्यक्रमको उसको बारेमा एमएसी एमएसीहरूले चाहिँ छुट्टै छलफल गर्न चाहन्छ कि उसले अनि त्यो भएन भने त्यो टाइम लाइन मेरो अनि यो उसको लागि हामी आउट अफ ट्र्याक जाऊँ कि तपाईँले भनेअनु साह्रै जाने त लगाउनुहोस् कुरा चाहिँ मैले राखेको छु कुरा चाहिँ मैले राखेको छु होइन त्यसमा नर्मलमा यसको टोटल उसको चाहिँ पर्सेन्टेजमा आउने होइन केही निकै त भइरहेछ होइन तयार भएर त्यही बेसमा जाने हो हामी त अब बेसी उनीहरूको ल्याउँदाखेरि त अर्काले पनि त्यही मूल्य त त्योभन्दा अलिक बढी हालेको होला उनीहरूको मूल्य पनि बढी हालेको त्यति होइन त्यसमा त त्यो केही छैन अब बेस चाहिँ तपाईँहरूकै उयसमा जाने हो हामी त्यसो भए तपाईँहरूले चाहिँ यो आउट अफ उसमा नजाँदाखेरि सत्तरीको अगाडि टोटल चौहत्तर जति आउँछ भन्ने हाम्रो आउनुहुन्छ यसमा चाहिँ हामीले चाहिँ के भने तिस सत्तर पर्सेन्ट तपाईँलाई दिने होइन तिस पर्सेन्ट हामी राख्ने हामी त हाम्रो एकदम ट्रान्सपेरेन्सी हुन्छ त्यसमा केही छ तपाईँहरूलाई चौवन्न पचपन्न तपाईँहरूलाई ठाउँ आउने सौ भने हामीले त अब होइन आउट अफ ट्र्याक जाने भयो त्यो तपाईँले गर्नुहोस् सबै ठिकै छ त्यसो भए त्यो म आफै गरौँ त्यो त उसले त लगभग लग उसको त उसमा त उसले बनाएर राखिरहेको छ यो मुभीले बनाएको त पैँतिस हजार पैँतिस हजार भन्ने नभएपछि त साताइस हजार भने के भन्नु अठाइस हजार सुन अब यो त ठिक म हो